भगवान श्री धन्वन्तरीको प्राकट्य भयो भक्तवत् भगवानको धन्वन्तरी भगवानको अब दानभर भनेकै थिए अब त जेसुकै प्रकट भए पनि हामी माग्नपट्टि कता पर्छ यो भनेर सोच्नपट्टि लाग्दैनौँ गएर थुतेर पनि भने लिन्छौँ भनेकै थिए आए अगाडि सरेर र थुतेर साँच्चीकै लिएर गए अब समुद्र मन्थनको सार सर्वस्व त्यही थियो किनकि भगवानले आज्ञा आएको यस्य पितस्य वै जन्तुर मृत्युग्रस्त हो अमर अमृतको उत्पादन गरौँ समुद्र मन्थनबाट जसको पान गरेर मृत्युग्रस्त प्राणी पनि अमर हुन्छ भनेर त्यसको लागि त्यसको उत्पादन गरियो यत्रो समुद्र मन्थन गरेर त्यही चाहिँ दानावहरूले लगिदिए भनेर देवताहरू होठमुख सुकाएर भगवानतिर हेर्न थाले प्रभु यो था त गर्ने भनेर भगवानले आज्ञा भयो हेर्दै जाओ न किन चिन्तित हुन्छौ तिमीहरू म छु नि भनेर सबैलाई सान्वना दिनुभयो एकैछिनपछि दानवहरूले त्यो पहिलो ठूलो घैटो पनि लगाएको थिए अब यहाँ अमृतको कलश पनि लिएर गए त्यसपछि पख पख हेर्दै जाओ भन्दै देवताहरूलाई सान्त्वना दिएर भगवान मोहिनी रूप धारण गरेर दानवहरूका बीचमा गएर छम छम छम छम नाच्न थाल्नु भयो चरणका नु पूर्वाजेका अति सुन्दर रमणीय आकृति छ को कोहो को कसरी आइन् कि आइन् भनेर मोहिनीको रूप देखेर सारा दानवहरू झ्यामे अब पहिला त ठुलो घडा लगेकै थिए उनीहरूले के के गरे त्यसको पनि उपयोग गरे होलान् दानवै ठहरे मोहिनी त्यहाँ देखेर सब झ्यामिएर आए जम्बई देवी तिमी को हौ आफ्नो परिचय दिनु जन्मद्वारा कसलाई कुन ठाउँलाई महान बनायौ कसलाई गौरव दि को हौ तिमी आफ्नो नाम के हो तिम्रो इत्यादि सोध्दै दानवहरू झ्याम्एर आए मोहिनीको बाणी पनि मोहिनी थियो रूप पनि उस्तै मोहक थियो मोहिनीले भनेको नाइ भने त्यहाँ कोही निक्लेन मोहिनीले भनिन् हे दानवहरू हो तिमीहरू ठगाईमा परेका छौ बाबु हो मलाई सब थाहा छ फिफ्टी फिफ्टी भने होइन तिमीहरूले हिस्सा सम्झौताको कुरा गर्दा खोइ फिफ्टी फिफ्टी जम्मै राम्रो राम्रो चिज सबै उता गए तिमीहरूको हातमा यही एउटा अगाडि एउटा ज्ञाम्पा मिल्याएको अहिले यो कलश आएको छ तिमीहरू अन्यायमा परेका छौ तिमीहरूप्रति सहानुभूति लिएरमा आएको तिम्रो लागि मद्दत गर्न उहाँले भन्नुभयो मोहिनी रूपधारी भगवान् हो देवी तिमी एकदमै हामीप्रति अनुकम्पावाली भनेर आइकेछौँ दिदी जे भन्छौ हामी गर्छौँ ल के गर्नु पर्यो हामीले भन भन्न थाले लट्टु भएर मोहिनी भगवानले भन्नुभयो अरू केही गर्नु पर्दैन त्यो कलश त पक्क कल ल्याएर मेरो हातमा देऊ त भनेर भन्नुभयो मोहिनी भगवानले योसित रूपम अनिर्देश्यौँ दधार परमाद्भुतम वर्णन गरेरै नसकिने खालको रूप थियो मोहिनी भगवानको मोहिनीले त्यसो भन्ने बित्तिकै दानवरे हाओस् त देवी त्यहीँ हामी यहाँ अनुकम्पा गर्न आयो कि लौ ल्याउ ल्याउ जे जे भन्छौ ल्याउ यामी मान्छौँ भनेर त्यो कलश थपक्क हातमा थमाइदिए त्यसपछि मोहिनी भगवानले भन्नुभएर आखिर तिमीहरू दुई पक्ष नै मिलेर समुद्र मन्थन गरेका हो यसको सबै अमृत चाहिँ तिमीहरूलाई मात्रै दिएँ मैले भने उनीहरू फेरि कराउन थाल्छन् आवाज उठ्छ विरोधको त्यो अवसर किन दिने त्यसरी पहिला म मा, माथिको माथिको पातलो पातलो चाहिँ उनीलाई खुवाइदिइहाल्छु अनि तल काइदाको ढिका परेको एकदम चक्क जमेको चाहिँ ठ्याक्क तिमीहरूको हात आउँछ बसै आएको थिएँ भनेर लिएर जानुभयो महिनी भगमा दवहरूमा सबै त बेहोस थिएनन् कसै कसैको त्यो चेतना खोलिराख्या उनीहरूले भने भाइ हो यस नखरमा उलीले केही गर्थे है यो त्यसै आकि छैन अब त्यो एउटा कलश त्यसमा के माथिको के तल पातलो चाहिँ उनीहरूले खुवाइदिने अरे तलको ढिएको काइराको चाहिँ हामीलाई मिलिहाल्यो पछि ढिएको मिलो भनेर अर्थकै के पाउँछौँ हेर्नु है क पक्का केही छ यसमा दालमा कालो छ विचार गर्नुपर्छ हाम्रोपट्टिबाट कोही जानै पर्छ यसमा जासुसी गर्नलाई कसलाई पठाउने भन्दा सिङ्गिकाको छोरो राहुलाई पठाउँ भने यो उसै बेलादेखि कोही अलिक मन नपऱ्यो कस्तो राहुका पाला पऱ्यो भन्छन् नि अहिले पनि राहुको रूप लिएर ग दानवहरूको दुध र जहाँ चन्द्र सूर्य बस्या त्यो पङ्क्तिमा अमृत भोजनको लागि नगिचे गर बस्यो चन्द्र सूर्यले देखे सङ्केत त गरे तर भगवान् आनन्दमा उमङ्गमा हुनुहुन्थ्यो अमृत बाँड्दै हुनुहुन्थ्यो अमृत बाँड्दा बाँड्दै त्यो राहुलाई पनि बाँडिदिनु अनिखेर चन्द्र सूर्यले इसारा गरे प्रभु अनर्थ भयो त भेदिया आएको थियो उस पक्षबाट यसले पनि खायो अमृत भगवान्ले भन्नुभयो हो र त्यस्तो भूल भयो र ल ल म यसको समाधान अहिले गर्छु भनेर सुदर्शन चक्रलाई आकारित गरेर आवाहित गरेर शिरस्छेदन गराइदिनु भयो राहुको अब त्यो शिरश्छेदन भएपछि अमृतपान गरिसके उनीहरूले शिर पनि जिउँदो धड पनि जिउँदो एउटा ग्रह गएको थियो दुई ग्रह भयो त्यो शिरको भाग राहु धडको भाग केतु यताति सबै लीलाहरू गरेर भगवान् मोहिनी त्यहाँबाट आएर त्यो अब क्षिरसागरको जो तरल पदार्थ हो त्यो र त्यसको लेदोमा के फरक छ ठिकै छ यही भरिदिनु पर्यो भनेर बाक्लो गाढा चाहिँ तिमीहरूलाई मिल्छ भनेको थियो लौ त भनेर त्यही भरिदिएर लगेर उता दानाबहरूलाई दिनुभयो दानाबहरू साह्रै रिसाए हामीले त गर्नुसम्म बिगार आफ्नै गऱ्यौँ यस्तो छ पनि हुन्छ अघि नै सचेत हुनु पर्दैन थियो राम्रो जति साह्रो चिज उतै गए अहिले आएर के के के के हात लागो त्यसमाथि पनि अमृतको जुन मूल कुरा थियो समुद्र मन्थनको त्यो त अब गइगयो स्छ अमृत चाहिँ उतै पिहाले अब यही बाक्लो चाहिँ ल्याउ बस तिमीहरू ल भएन अब भनेर धानवहरू यसको बदला न अलिक छोड देऊनौँ हामी सङ्घर्ष गर्छौँ अब भनेर त्यहाँबाट जस जसको जससँग जोडी मिल्दथ्यो त्यस जोडी मिल्दाहरू भनेर देवताहरूसँग सङ्घर्ष गर्छौँ भनेर गए धानवहरू अस्त्र शस्त्र सज्जित भएर तारकेण, तिके कुमारसँग तारके स्वरको सङ्घर्ष हो त्यसै गरी मित्र देवतासँग प्रहेती भन्ने दानवको वरुण देवतासँग हेती नामका दानवको कालनाभसँग धर्मराजको इत्यादि आफ्ना आफ्ना जोडी जससँग मिल्दथे ती ती जोडी मिल्दा भएर घमा युद्ध गरे तर अमृत पान गरेको उत्साहको त्यो बेला त देवताहरूको लागि सारा दानवहरू हार्न विवश भए महाराज बलिले बडा सान्वना बनाए तर पनि तिनीहरूको मनको खेद गएन तर उनीहरूले निश्चय गरे कि अब यसको मजा देवताहरूलाई नचखाए हामी छोड्दैनौँ भनेर उनीहरू लागे र सङ्गठन गरे साधना सेवा र सङ्गठन त्रिशक्ति सकारत्रयम साधनाले आत्मबल बढ्छ सेवाले आफ्नो समाज टुक्रिन पाउँदैन संगठनले आफू खदिलो भइन्छ सब एक हुँदाखेरि एक भएर एकताबद्ध भएर अगाडि बढो भने आफू शक्ति सहितको भइन्छ सशक्ति भइन्छ र विजय हुन्छ भनेर त्यो कुरा रहस्य बुझेका थिए शुक्राचार्य जस्ता उनीहरूका दिनेहरू थिए भृगुवंशका ब्राह्मणहरू र त्यसरी उनीहरू एकदम सुसङ्गठित भएर चढाई गर्न उत्सुक भए अब दानवहरू एकताबद्ध बनेर महाराज बलिको नेतृत्वमा विशाल सेना लिएर अमरावतीमा चढाइ गर्न पुगे सारा देवलोकका सम्पत्तिहरू खोसेर उनीहरूले लगे दानवहरूका कब्जामा भए अब देवताहरू आफ्नो आफ्नो ठाउँबाट छिन्न विछिन्न भएर पलायमान भएर भाग्दै कहाँ कहाँ गएर आश्रय थाले यसरी सम्पूर्ण दानवगणको कब्जामा छ र देवलोकका सम्पत्तिहरू गए देवलोकको सम्पत्ति देवताहरूका शक्तिहरू छ कुण्ठित भए उनीहरूको पक्षका लागि यस प्रकारले जब यो बिहाल भएको त्यो देवताहरूको सबै गए बृहस्पति गुरु कहाँ के गर्ने यस्तो स्थिति भयो हाम्रो भनेर सल्लाह लिनलाई परामर्श लिनलाई देवगुरु बृहस्पतिले भन्नुभयो हे देवताहरू अहिले दानवहरूसँग टक्राउने त कुरै नगर उनीहरू हुन्डरी बवण्डर बनेर आएका छन् अहिले तिमीहरू सक्दैनौ कतै हुरी भवण्डर हुन्डरी भएर आइराखेको बेला छ हावाको भने त्यस्तो बेलामा त्यसबाट बच्नुपर्छ आफू तँ टरिसक्छ अनिखेर जानुपर्छ फेरि आफ्नो बाटोमा नत्र फसिन्छ त्यसमा तिमीहरूको अहिले त्यही हालत हुन्छ अहिले लड्न गयो अगाडि भने चुपचाप आफ्नो आफ्नो ठाउँमा बचेर बस्छ प्रभुको अवतारको भूमिका बन्दैछ जब भगवान्को अवतार हुन्छ त्यसबेला देवशक्ति बढ्ने बेला आउँछ अनि त्यसबेला फेरि तिमीहरूले आफ्नो देवलोकको सम्पत्ति यथावत प्राप्त गर्न सक्छौ भनेर सान्वना दिनुभयो देवगुरु यस्मतिजीले देवताहरू सान्त्वनामा रहन थाले यता था माता अतिथिलाई देवताहरू कि मातालाई चिन्ता भइराख्या त के गर्ने कस्तो समय आयो मेरा छोराहरू देवताहरू यत्र तत्र पराजित छन् सर्वत्र दानवहरूको विजय भइराख्या छन् अब सम्पूर्ण देवलोकको गुमेको सम्पत्ति दिलाइदिने योग्य पुत्रमा कसरी प्राप्त गरौँ भनेर अदिति माताले आफ्ना पतिदेव कश्यप प्रजापति सामु गएर निवेदन गर्नुभयो कश्यप प्रजापतिले भन्नुभयो अदिति तिमी चिन्ता नगर एउटा पयोव्रत नाम गरेको व्रत छ फाल्गुनस्य सितै पक्ष फागुन महिनामा शुक्ल पक्षमा यो व्रत गरिन्छ बाह्र दिन द्वादशाहम पयो व्रत त्यो व्रत तिमीले गर्नु अमावस् कृष्ण पक्षको अमावस्का दिन लिपोत गर्नु अनि शुक्ल पक्षको प्रतिपदादेखि थालनी गर्नु व्रतको केवल दुध मात्र सेवन गरेर रहनु अनि पायस बनाएर विभिन्न प्रकारका मिष्टान्हरूद्वारा फलफुलहरूद्वारा सामग्री जुठाएर भगवान, श्री लक्ष्मी प्रभु को आराधना गर्नु बाह्र दिनसम्म त्रयोदशीका दिन तेह्रौँ दिनका दिन त्यसको दिन दिन, पारणा गर्नु उद्यापन यति गर्यो भने तिमीले चिताए जस्तो पुत्र रत्न प्राप्त गर्छौ अदिति चिन्ता नगर भनेर आश्वासन दिनुभयो उहाँले र अदिति महाले त्यसै गरी त्यो व्रत निष्ठापूर्वक निर्वाह गर्नुभयो बाह्र दिनको अनि त्यसपछि तेह्रौँ दिनका दिन जब उहाँले उद्पन गर्नुभएको थियो भगवान श्री हरि दर्शन दिन पुग्नुभयो सच्चिदानन्द भगवान् कति पवन भगवन्नाम कज्ञेस युषाच्युत यज्ञ तीर्थ पाद तीर्थस्रवश्रवण मङ्गल आपन्न लोक बृजिसमोदया सगवन् असि दीननाथ हे प्रभु हे यज्ञ मुक स्वामी हे अच्युत हे यज्ञ पुष जसका चरण कमलबाटै तीर्थहरू प्रभावित छन् त्यस्ता हे तीर्थ पार्थ श्रवण श्रुति नै जसको श्रवण नै जसको परम पावन तीर्थ छ त्यस्तै हे भगवान सुन्ना साथ कानमा मनमा सर्वत्र मंगलै मंगल व्याप्त हुने त्यस्तो परम पावन जसको नाम छ शरणागतहरूको रक्षा गर्ने जसको स्वभाव छ त्यस्ता हे प्रभु हजुर दिन नाथ हुनुहुन्छ हाम्रो रक्षा गर्नुहोस् कृपा गर्नुहोस् भनेर यसरी स्तुति वन्दना गर्नुभयो अदिति माताले भगवान्ले आज्ञा भयो माता जुन लक्ष्यले हजुरले यो तपस्या गर्नुभएको छ मलाई सब थाहा भइसकेको छ देवलोकको गुमेको सम्पत्ति दिलाइदिने पुत्र रत्न प्राप्त होस् भन्ने हजुरको रहर छ म हजुरको पुत्र भएर आफै आइदिन्छु हजुर तपस्यामै लागि राख्नुहोस् भनेर भगवान्ले आज्ञा भयो र त्यसपछि अदिति माता आफ्ना पतिदेवको सेवामा निरन्तर पति भनेर आफ्नो तपोमय जीवनयापन गर्दै जानुभयो आखिरमा मङ्गलमय समय आयो भाद्रपद महिनाको शुक्ल पक्ष द्वादशी तिथि मध्याहको शुभ बेला सम्पूर्ण विश्वलाई आलोकित पार्दै भगवान भुवन भास्कर मध्य बिन्दुमा विराजमान हुनुहुन्थ्यो आकाशमा त्यस्तो बेलामा श्रवण नक्षत्र थियो अभिजित मुहुर्त थियो विजया नाम गरेको मङ्गलमय शुभ बेला थियो त्यस्तो बेलामा भगवान प्रकट हुनुभयो पहिला शङ्कर चक्र गदा पद्म धारण गरेको चतुर्भुज रूपमै आउनुभयो तर देख्दा देख्दै त्यही रूपबाट ठिक्क उपनयन संस्कार गर्न मिल्ने ब्राह्मणका बालकको जस्तो रूप लिएर भगवान प्रकट हुनु ठिक्क आठ वर्षका बालक ऋषिहरूलाई हर्षको सीमा रहेन अत्यन्त आनन्दित भएर अब त भगवानको हामी मङ्गलमा यो सुन्दर उपनयन संस्कार सम्पन्न गर्छौँ भनेर तुष्टपुर मुनायो देवा मनवत पितर उपय महर्ष ऋषि महर्षिहरूलाई कर्माणीकारमा उपनयन संस्कार गराइदिनुभयो समस्त ऋषि महर्षिहरूले भगवान बामन त्यस बेला बामन बटु बनेर आउनु भएको थियो अनन्त कोटी ब्रह्माण्ड नायक प्रभु सानो बामन बटुको रूप धारण गरेर आउनु भएको थियो उहाँको उपयन संस्कार हुन थाल्दा स्वयं भुवन भास्कर सूर्य नारायण धरतीमा अवतारित भएर गायत्री मन्त्र सुनाउनुहुन्छ भगवान बाम सावित्रीम सविता भ्रमित ब्रह्माजीले जनै पहिराइदिन् बृहस्पतिजीले जनै पहिराइदिनु भयो कष्ट प्रजापतिले मेला धारण गराउनुभयो पृथ्वीकी अधिष्ठात्री माताूमिले पृथ्वीकी अधिष्ठात्रीले मृग दे। मृग चर्म धारण गराइदिन् त्यसपछि सोम देवता वनस्पतिहरूका देवता सोमले बालास दण्ड धारण गराइदिए आकाशकी अधिष्ठात्री देवीले भगवानलाई कौपिन आच्छादन धारण गराइदिन् अतिथि माताले वास्तवमा त्यसबेला मातृत्व वहन गर्दै लङ्गोटी पहिराइदिनु भयो कमण्डलुम वेद गर्भ साक्षात् ब्रह्माजीले कमण्डलु प्रदान गर्नुभयो ऋषिहरूले साथ कुश पुष्क दिए सरस्वती माताले अक्षमालाई धारण गराइदिनु भयो तस्मै इत्क्यु पनि ताय यसरी उपयन संस्कार सम्पन्न भइसकेका बामन भगवान्लाई भिक्षा पात्र यक्षराज कुबेरले प्रदान गरे अनि त्यो भिक्षा पात्रमा पहिलो भिक्षा कसले लगायो त कसले पारो त भन्दा अन्नपूर्ण माता अन्नपूर्ण माताको अन्नपूर्ण माताको अनि अन्न अदिति माताले पनि त्यसमा भिक्षा पार्नुभयो भिक्षा दिनुभयो र यसरी आफ्नो माताबाट अन्नपूर्ण माताबाट भिक्षा पड़े तो भिक्षा पात्र साथ में भगवान बामन बलि महाराज को यज्ञस्थल में जानु जहां घोषणा करित्तु हाथ फर्किन नपरोस्गे भाग बड़ी लीएगा झाड़ो पीदा करो आदर्श जहाँ थो बलिमाराज दानवराज आदर्श दानवराज बलि महाराज भक्त शिरोमणि वहां को यज्ञस्थल में भगवान बामन दर्शन दिन लग्न